बढौँमा आज हामी बजार अनि बारे समाजमा रहेका नकारात्मक सोच कति साँचो अनि कति झुठो त भनेर गएको अंकमा गरेको चर्चालाई निरन्तरता दिन्छौं यसपछि केकूलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जुजुमानका अनुभवहरू कथाका रूपमा सुन्छौं विश्वका तीस भन्दा बढ़ी भाषामा अनुवाद भइसकेको यो पुस्तकबाट जुजुमानको अनुभवले बजार उदमशीलता र यससँग सम्बन्धित बारे बुझ्न मदत पुर्याउने विश्वास हामीले दिएका छ शुरूमा बजारको विषयमा हाम्रो बारेको यो चर्चा बजार बारे समाजमा रहेको नकारात्मक धारणा सबै सत्य होइनन् भन्ने विषयमा हामीले हिजो थोरै कुरा प्रस्तुत गर्यौं बजार नैतिकताविहीन हुन्छ स्वार्थी हुन्छ भन्ने धारणा किन गलत हो भन्ने केही तर्क हामीले अघि सार्यौं आज हामी बारे व्याप्त अर्को एउटा गलत धारणालाई चिर्ने प्रयास गर्छौ यसलाई आज पनि निरन्तरता दिन्छौ ट्वेन्टी अबारित यो सामग्री तयार पारेका छौ बजार भनेको त अनैतिक हुन्छ बाहेक कुन सही हो र कुन गलत हो कुन नैतिक कुन अनैतिक सोचिँदैन मानिसले मानवता बिर्सेर आफ्नो फाइदाको बारेमा बजार लो बजारले लोभ वा स्वार्थलाई न दिन्छ न त निरुत्साहित नै गर्छ बजारले त सबैभन्दा स्वार्थीलाई पनि आनन्दले आफ्नो उद्देश्यमा निरन्तर लागिरहन घचघ्याइरहन्छ अरूको सेवामा आफ्नो जीवन समर्पण गर्नेहरू भन्दा आफ्नो सम्पत्तिको भण्डार बढाउने उद्देश्य भएका मानिसहरूले बजारको अझ बढी प्रयोग गर्छन् धेरै सम्पत्ति कमाउने उद्देश्य भएकाहरूमा पनि कतिसँग त समाजलाई अझ समृद्ध बनाऊ भन्ने धारणा भएकाहरू पनि हुन्छन् जर्ज सोरोस र बिल गेट्स यही कोटीमा पर्ने व्यक्तिहरू हुन् उनीहरूले धेरै पैसा कमाउनुले परोपकारी संस्थाहरूको जन्म पनि गराएका छन् नि यदि मदर टेरेसा जस्तो कसैले आफूसँग भएको सम्पत्ति धेरैभन्दा धेरै मानिसलाई खाना खुवाउन लत्ता दिन र उपचार गर्नका लागि खर्च गर्न चाहन्छन् भने बजारले सहयोगको आवश्यकता भएकाहरूलाई चाहिने कम्बलहरू खानाहरू र औषधिहरू सबैभन्दा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराइदिन्छ बजारले सम्पत्ति सिर्जना गर्ने अवसर जन्माउँछ र त्यो सम्पत्ति दुर्भाग्यमा फँसेका र उपचारको आवश्यकता परेकालाई मद्दत गर्दै उनीहरूलाई पनि अरूहरूको मद्दत गर्न प्रयोग गर्न सकिन्छ बजारले सहयोगको आवश्यकता पर्नेहरूलाई उपकार गर्न सम्भव बनाउँछ मानिसहरूले कुनै पनि काम किन गर्छन् भन्ने प्रश्नको उत्तर खोज्दा प्राय एउटा गल्ती निरन्तर गरिएको हुन्छ कसैले आफ्नो हितका लागि गरेको कामलाई सामाजिक कार्यसँग तुलना गरेर बुझ्नु नै गल्ती हो, हो बजारमा भाग लिने व्यक्तिहरू आफ्नो हितमा केन्द्रित भएर काम गर्छन् तर त्यसो हुँदा पनि उनीहरूले आफ्ना परिवारका सदस्यहरू साथीहरू छिमेकीहरू लगायत केही अपरिचितहरू जसलाई हामी फेरि कहिल्यै नभेटुला उनीहरूको चाहना र हितका बारेमा पनि सोच्नुपर्ने हुन्छ अगाडि भनिएझै बजारमा अरूहरूको आवश्यकतालाई नै ध्यानमा राखेर वस्तु वा सेवाहरूको आदान प्रदान हुन्छ जसमा बिल्कुलै अपरिचित व्यक्तिहरू आ आफ्नो हित हेर्दा हेर्दै पनि एक आफ्ना आवश्यकताहरू पूरा गर्दै सहकारी गर्छन् प्राय देखाइए जस्तो मानव समाजको सबैभन्दा गहिरो आधार माया होइन न त मित्रता नै हो माया र मित्रता भनेको समन्वय र सहयोगद्वारा हुने द्विपक्षीय हितको फल हो यस्तो द्विपक्षीय हित बिना समाज चल्नै सक्दैन दुवै पक्षको हित हुने सम्भावना बिना त रामको राम्रो हुँदा रिताको नराम्रो हुन्छ र उनीहरू कहिल्यै पनि साझेदार सहपाठी वा मित्र हुन सक्दैनन् बजारले यस्तो अवस्थाको नभई सहयोग र समन्वयको वातावरणलाई बढ़ावा दिन्छ जहाँ दुवै पक्षको हित हुन्छ एउटै भाषा नबोल्ने एउटै धर्म नमान्ने वा कहिल्यै नभेटेका र आपसमा अपरिचित व्यक्तिहरूका बीचमा पनि सहयोगलाई सम्भव बनाउने काम बजारले गर्छ समाजमा बजारको बुझाइ बारेको प्रस्तुतिपछि अब लाग्छौं केन्दनको पुस्तक जनाथन गलिवलका साहसिक कार्यहरूबाट जनाथन अर्थात जुजुमानका स्वतन्त्र बजार अनुभव जान्नतर्फ जुजुमान पुस्तकालयको भयाङतर्फ फर्काउँदै गर्दा सूर्य अस्ताउनै लागेको थियो अध्ययारोपछि त्यो शहरको जनजीवन अलि सक्रिय हुन थाल्यो मान्छेहरू चौबाटोमा आउन थाले यो देखेर जुजुमान धेरै खुसी भए धेरै मानिसहरू एका रहेको विशेष मेला हेर्नका लागि ठूलो पालतिर जान थाले त्यो पाल सरकारी पुस्तकालय ग्लिभनिर अड्याइएको थियो त्यहाँको प्रकाश दृश्य र त्यहाँको आवाजलाई सरसर्ती हेर्दै जुजुमान पनि त्यही पालको छेउतिर गए राम्रो अक्षरले लेखिएको साइनबोर्ड त्यहाँ टाङ्गिएको थियो जसमा विशेष मेला भनी लेखिएको थियो खुब्बै भड्किलो चम्किलो र कसिएको लुगा लगाएकी एकजना महिला मानिसहरूको हुलबाट निस्किन् र सबैतिर फर्केर कराउन थालिन् सुन्नुहोस् सुन्नुहोस् जीवनमा विशेष आनन्द लिनको लागि मेलामा पाल्नुहोस् तिनले जुजुमानलाई देखिन, जो आश्चर्यचकित हुँदै ठूला ठूला आँखा बनाएर उनलाई हेर्दै थिए ती महिलाले जुजुमानको पाखुरामा च्याप्प समातेर उनलाई भन्न थालिन, हे युवक यो मेला हेरेर सबैजना खुसी भएर फर्कन्छन् यो मेला हेर्न कति पैसा लाग्छ जुजुमानले सोधे सय रूपैयाँ लिएर आऊ र राम्रो उपहार जितेर जाऊ तिनले जवाफ दिइन् ती महिलाले त्यो भीड़लाई फेरि हात हल्लाउँदै भन्न थालिन् सुन्नुहोस् सुन्नुहोस् विशेष मेलामा पाल्नुहोस् आफूसँग प्रशस्त पैसा नभएको हुनाले जुजुमानले ती महिला अरू व्यक्तिहरूसँग व्यस्त नभएसम्म राखे. र रा उनको ध्यान अरूतिर लाग्ने बित्तिकै उनी बिस्तारै पालको पछाडि गए उनले पालको कपड़ा उठाएर भित्रतिर हेर्न थाले त्यो पालभित्र छेउछाउमा मान्छेहरू उभिएका देखिए बीचमा स्वयंसेवकहरूले गोलाकार गरिराखिएका कुर्सीहरूमा पाहुनाहरूलाई सेट देखाउँदै दे गए दशजना सहभागीहरू त्यहाँ जम्मा भए त्यही बेला बालिएका आधा जति मैनबत्तीहरू बिस्तारै निभाइए बाजा बज्दैको बाजा बजेको आवाज आयो बाजागाजाको धुमधाम गुन्जन थियो त्यहाँ एउटा राम्रो मान्छेतिर अचानक चम्किलो बत्ती देखाइयो कालो शर्ट लगासले रेशम को टोप को थियो, ती व्यक्ति मानसदन करे नमस्कार शुभ संध्या ती मानसांत देखिदन दे, करे भन्न मो सर्कस को मटर हूं हामो खेलब आज यहां भैया सबजना पुरस्कार जीतने तप सब यहां बा खुशी का साथ फर्कन् कृपया सबैजना मिलेर बस्नुहोस् यति भन्दै सेतो पन्जा लगाएका ती सर्कस मास्टरले आफ्नो हातले हरेक व्यक्तिबाट दश दश रूपैयाँ उठाए हुन पनि कसैले दिन्न भनेनन् त्यसपछि घेरामा खेल खेलाउने मास्टर फेरि हाँसे र विभिन्न हावभाव देखाउँदै दे, सूचना दिन थाले अब तपाईहरू कसरी पुरस्कृत हुनुहुन्छ हेर्दै जानुहोस् ती व्यक्तिले झ्वाट पचास रूपैयाँ एउटा मान्छेको काखमा छरिदिए र पुरस्कार पाउने मान्छे खुशीले कराए जित्ने तपाईँ मात्रै हुनुन्न महाशय सर्कस मास्टरले भने उनले दशपटक दस दश रूपयाँ गरेर हरेक व्यक्तिबाट सङ्कलन गर्दै अगाडि बढे हरेक पटक घुमेपछि उनले पचास रूपैयाँ सहभागीहरूमध्ये एकको काखमा खसाले र हरेक पटक जसले पनि त्यो पैसा पाए हर्षका साथ उफ्रे युक्रम क्रम चल्दै रहयो सबैले अन्त्यमा पचास पचास रुपैयाँ पाए हुन त त्यहाँ रहेका दशजना सहभागीले दश दश रूपयाँ दश चोटी गरेर प्रत्येकले सय सय रुपैयाँ बुझाइसकेका थिए र फर्कदाखेरि पचास रूपैयाँ जितेको खुशीमा उनीहरू दंग परिरहेका थिए जब त्यो आवाज बन्द भयो र सहभागीहरू बाहिर निस्कन थाले जुजुमान पालको अगाडि गए र मेला हेर्ने सबै खुसी छन् छैनन् भनेर बुझ्नथाले ती महिलाले पालको ढोका खुल्ला गरिन। उनले एकजना खुट्टा घिसारेर हिँडिरहेको सहभागीलाई रोकिन् र सोधिन् के तपाईँलाई रमाइलो भयो निश्चय नै ती मान्छेले दाँत देखाएर हाँस्दै भने अति नै रमाइलो लाग्यो अर्कोले भन्यो म त फेरि आउन सक्छु साथीहरूलाई लिएर अर्को उत्साहित सहभागीले थपे हो त एकदमै रमाइलो भयो हरेकले पचास पचास रुपियाँ पुरस्कार पाए ती दर्शकहरू फर्किएको जुजुमान हेरिरहेका थिए ती महिला सबै मानिसहरू गइसकेपछि भीड़लाई खेल देखाउने ती व्यक्ति हापुगिन। उनी भन्दै थिए आज टन्न पैसा कमायो र ती मूर्ख सहभागीहरू पनि धेरै खुसी छन् खेलबाट उनीहरूले तिरेको आधी पैसा मात्रै पाएको उनीहरूले पत्तै पाएनन् अर्को वर्ष पनि फेरि यसरी नै यो सर्कस लगायो भने त अझ धेरै मानिसहरू आउन सक्छन् त्यतिकैमा जुजुमानको पछाडि एउटा गार्ड आयो र उनको कठालो ट्याप्प समात्यो त्यही पर्खे त चियो गर्ने मान्छे तँ बजियाले पछाडिबाट चियो गरिरहेको तैले के निशुल्क मेला हेर्न पाउँछु भन्नु ठानेको मलाई माफ गरिदिनु पालेको हातबाट उम्कन खोज्दै जुजुमानले भने मलाई थाहा थिएन कि हेर्न पनि पैसा तिर्नुपर्छ भनेर रा। ती राम्री महिलाले यो मेला निकै रमाइलो छ भनेर भन्नुभएको थियो तर मसँग पैसा थिएन त्यही भएर यहाँबाट हेरेको खेल खेलाउने व्यक्तिले जुजुमान र त्यो पालेलाई आँखा र भने पैसा छैन तर ती महिलाले हाँस्दै जुजुमानप्रति सहानुभूति देखाउँदै भनिन् पर्ख पर्ख छोडिदेऊ यसलाई उनले पालेलाई नरम भाषामा भनिन् यो छोड़ छोडिदेऊ ए बाबु के तिमीलाई यो खेल मन पर्यो मलाई त एकदमै मन पर्यो हजुर जुजुमानले भने अँ त्यसो भए के तिमी सजिलैसँग पैसा कमाउन चाहन्छौ उनले अलि डरलाग्दो स्वरले तर्साउँदै भनिन् तिमीलाई म यो मेलाको गार्ड बनाइदिन्छु ए यो त मेरो ठूलो सौभाग्य हुनेछ जुजुमान दोधार हुँदै भने मैले के गर्नुपर्छ त साधारण छ कुरो उनले मीठो स्वरले भनिन् तिमी आज साँझ सहरमा गएर यी पर्चाहरू बाड र हाम्रो मेला कत्तिको रमाइलो छ भन्ने कुराको प्रचार गर तिमीलाई म अहिले नै दस रुपियाँ दिन्छु अनि तिमीले प्रत्येक सहभागी जो तिमीले बाँडेको पर्चा लिई यहाँ आउनेछ त्यसको बदला दस रुपियाँ पाउनेछौ लौ अब तिमी जाऊ मलाई निराश नबनाउनु नि जब जुजुमानले पर्चा बाँड्ने जिम्मा लिए ती महिलाले फेरि भनिन् अ एउटा अर्को कुरा पनि सुन आजको प्रदर्शनको अन्त्यमा तिम्रो कति आमदानी भयो भन्ने कुरालाई तिमीले रिपोर्ट गर्नुपर्छ किनभने भोलि बिहानै तिमीले कमाएको आधा जति रकम करको रूपमा तिर्न जानुपर्छ कर किन जुजुमानले दोह्याउँदै सोधे शासकहरूले तिमीले कमाएको ज्यालाको हिस्सा पाउनु परेन त जुजुमानलाई यो कुरा चाहिँ मन परेन उनले ती महिलाबाट आश गर्दै सोधे यदि यहाँले मेरो आमदानीको बारेमा उनीहरूलाई बताउनुहुन्न भने म अझ बढी काम गर्छु भन्दा पनि दुब्बर काम गर्छु हे बच्चा ती शासकहरू ज्यादै बाठा छन् उनीहरूको जहाँसुकै जासूसहरू छन् जसले हामीलाई सधैँ हेरिरहेका हुन्छन् यदि हामीले आमदानी लुकाएको उनीहरूले थाहा पाए भने निकै ठूलो आपत आइलाग्ला यो मेला नै बन्द गरिदिन सक्छन् उनीहरूले महिलाले भनिन् त्यसकारण तिमी यसको बारेमा गुनासो नगर अनि काम गर्न जाओ, हामी सबैले गरेको पाप काम बापत कर त तिर्नै पर्यो नि पाप के को पाप जुजुमानले दोहोऱ्याउँदै सोधे पाप त हो नि हामीले कमाएकोबाट शासकहरूले आफ्नो हिस्सा त पाउनै पर्यो कर त तिर्नै पर्यो अनि उनले खिसिक्क हाँसेर आँखा छिम्किउँदै भनिन् हाम्रो परिषदको मूल मन्त्र भनेकै स्वस्थ बलियो भर र अल्छी हुनु त हो नि जुजुमानको स्वतन्त्र बजार यात्रा अनुभव आजलाई यति नै त्यो बिरानो टापुमा जुजुमानको थप यात्रा हामी अर्को अङ्कमा प्रस्तुत गर्छौ यो सँगै अघि बढ़ौको अन्त्यमा हामी आएका छौ समि फाउनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ बोली कार्यक्रम सेवामा में रोटरी में अघि बढ़ौ को पन्द्र अंक लामी फेरी आनें